होइन यो इण्डियातिर विदेशतिर जाने चाहिँ मेरो सोच कहिले पनि भएन हामी चाहिँ केही गर्नुपर्छ हाम्रै देशमा भन्ने चाहिँ मेरो पहिलेदेखि चाहिँ सोच विचार थियो अहिले चाहिँ यो ठाउँ नपाएको पहिलेदेखि र अहिले चाहिँ हाम्रो भक्त सरहरू अनि हाम्रो आदरणीय दाई रामुमार ज्यू अनि उताउति हुँदाखेरि मेरो चाहिँ त्यति ठुलो प्रोजेक्ट चाहिँ यस्तो थिएन खास पहिला चाहिँ त्यहाँबाट उहाँहरूले चाहिँ मसँग पनि सल्लाह गर्नुभयो यो सुरु हुनुभन्दा पहिला होइन अनि त्यसपछि यो यस्तो हाम्रो कार्यक्रम छ प्रोजेक्ट छ यो यसलाई चाहिँ के गर्ने भनेर चाहिँ सल्लाह गर्दा यो धेरै राम्रो लाग्यो मलाई होइन हाम्रो चाहिँ कृषि भनेको चाहिँ के हो भने हामी चाहिँ कृषि भएन भने चाहिँ हामी बाँच्नै सक्दैनौँ एउटा कुरा होइन त्यही भएर हामीले चाहिँ अर्ग्यानिक चाहिँ खानुपर्ने हुन्छ भने मेरो सोच पहिलेदेखि र अब त्यो कारणले चाहिँ म प्रभावित भएर अहिले हामी चाहिँ एक वर्ष जति भइसक्यो हामी चाहिँ यही क्षेत्रमै अथवा हाम्रै आफ्नै ठाउँमा यहाँ पहिला चाहिँ भूतहरू हिँड्ने भन्ने मान्छेहरू पनि गाउँबाट होइन डराउने अहिले चाहिँ हामीले यहाँ यतिको सामान गराउन सफल भएका छौँ एक वर्षको अन्तरालमा होइन सबैजनाले अरूले अहिले चाहिँ पहिला त्यो यहाँ केही हुन्न या के यो भन्नेहरू हुनुहुन्थ्यो पहिला होइन अहिले चाहिँ उहाँहरू चाहिँ चकित पर्नु भएको त्यो छ अहिले हजुर भनेर नेपालको प्रख्यात व्यक्तिहरू होइन हाम्रो यस्तो सानो ठाउँमा आएर चाहिँ रिपोर्ट गरिदिँदा अझै हाम्रो धेरै मन चाहिँ खुसी भएको छ आ, नमस्कार हजुर नमस्ते यहाँको शुभ नाम चाहिँ रामबहादुर कुवरको म्याडम हो तपाईँ जस्तो श्रीमा कति वर्षसम्म दस पन्ध्र वर्ष बस्नुभयो अहिले त गाउँमै कृषि गरेर श्रीमानसँगै काम गरेर बस्नु भएको छ राम्रै छ अहिले त बाहिर जानु परेन अलिक ठिकै छ तपाईँले पनि गर्नुहुन्छ बाख्रा पालन कुखुरा पालन कामहरू गर्दैछन् लागि पढ्दैछ एउटी अब घरमै श्रीमान श्रीमती बसेर काम गर्न लागेपछि चिन्ता पनि भएन चिन्ता पनि भएन होइन आगो ताप्दै हिमाल कुँवरले मुरली बजाउँदै हुनुहुन्छ भने रामचन्द्र चन्दले गीत गाउँदै हुनुहुन्छ हामी सांगीतिक पक्ष जोड़ना चाहने निकै रमाइलो छ यहाँ चाहिने रात बिताउनको लागि विशेष गरी यहाँको चाहिने अर्ग्यानिक यहीँ उत्पादन गरेका कृषिका चिजहरू उपभोग सँगसँगै क्यान फायर होइन रमाइलो हुने स्थान छ होइन खोलाको सुस् वरिपरि जङ्गल छ यो चराचुरिङको चिरमिरा हमल भाइको यो बाँसुरी हातमा छ गिटार साथमा छ अब भाइको चाहिँ नि बाँसुरीबाट नै भाइका केही कलाहरू हामी सुन्ने र सँगै चाहिँ नि गाउने अवसर पनि मिलोस् भन्ने चाहना पनि हो बाँसुरी धन्यवाद छ हजुर एल्बम मेरो नाममा छैन ना, मेरो दाजुको नाममा चाहिँ छ चा? हाम्रो दाई पनि कलाकार हुनु छ उहाँको चाहिँ किशोर कुमार अहिले काठमाडौँमै हुनुहुन्छ उहाँ चाहिँ म चाहिँ अलिअलि उसमा पर्दामा चाहिँ देख्न रुचाउने मान्छे देखिनँ गीतहरूमा चाहिँ अलिअलि अभिनय गरिरहेको एउटा फिल्ममा पनि अभिनय गरेको छु फिल्म चाहिँ हाम्रै गुल्मीमा चाहिँ सायकन भएको हाम्रै गुल्मीको नामसित जोडिएको चाहिँ चोर काटेको फिल्ममा चाहिँ म अलिकति अभिनय गरेको छु ठिकै छ मैले अहिले चाहिँ रामचन्द्र सर अनि हाम्रो प्रेम सर लगायत हाम्रो साथीहरूको चाहिँ अनुरोधमा चाहिँ version for non-commercial use जोड्यो बराई साइली किरिसी को लि बेटा भैय साईली सिमी चा जोड़ो रंगी की ऋषि को ला ले बेट भैयो साइंगी पाखा पखेरा यार मुराली बजाउन त्यस्तो गीत पुग्छ पुग्छ भविष्य छ जोड बराई साइली किरिसी को लि बेटा भैय साइली सिमी जो आखाली जोड़ो मारा सा की को ला ले बेटा भैया साइली अब गीत संगीत रखोजबर को संगालोच जीवन को गोरेटो एक एकजोड़ी को हृदय विदारक मिलन रिछोड़ कथा मान्छे घरबाट कतै हिँड्दाखेरि र कतैबाट घर आउँदाखेरि मनमा अनेकन कुरा खेल्छ अझ प्रेमी प्रेमिका र श्रीमान श्रीमती बीचमा अनेकन कौतूहलता र सपनाहरू चलबलाउँछ मनमा झन देश विदेशबाट घर आउँदैछु भन्ने खबर दिएपछि त दिन घन्ती हुन्छ र उनी आउने बाटोमा हर्पल आँखा बिछाइन्छ कतै छर्यास पाँच बजे पनि उनै आएकी भन्ने झल्को आउँछ रूपन्दैको सूर्य टोलकी माया पाण्डे पनि केही दिन यता त्यस्तै खुसी र कौतूहलताको मुडमा थिइन् गत तीन वर्ष अघि देखि वैदेशिक रोजगारका लागि कतार पुगेका बयालिस वर्षीय उनका श्रीमान मणिराज पाण्डेले केही दिन अघि मात्र घर आउँछु तिमी मलाई एयरपोर्टसम्म लिन आउनु है अनि सँगै घर जाउँला भनेपछि त उनी हर्षविभोर हुन थालिन् उनका मनमा पनि अनेकन कौतूहलता र सपनाहरू सलबलाउन थाले श्रीमान काठमाण्डौ एयरपोर्टमा ओर्लिने दिन नजिकै गयो उनी पनि भैरवा एयरपोर्टबाट जहाजमा श्रीमानलाई लिन काठमाण्ड पुगिन् गत फागुन तीस गतेका दिन बाबु नानीहरू म बाबालाई लिन हिडे भोलि नै आउँछ भनेपछि एता छोरा छोरीहरूमा पनि खुशीको सीमा रहेन यही चैत्र एक गते बिहान करिब नौ बजेको समयमा उनका श्रीमान मणिराज पाण्डे पनि कतारको विमानबाट काठमाण्डु एयरपोर्टमा ओर्लिए श्रीमती माया पनि एयरपोर्ट पुगिसकेकी थिइन् दुबै जना तीन वर्ष पछि भेट भए त्यहाँबाट उनीहरू नयाँ बस पार्कमा आइ दिनैभर एक होटेलमा बसे दिउसो किनमेल पनि गर्न पुगे माया देवीले आफ्ना लागि किनमेलमा धेरै खर्च गर्न चाहिन सामान्य जुत्ता चप्पल किनिन् त्यस पछि साँझ घरतिर फर्किने नाइट बसको टिकट काटिसकेका थिए साँझ उनीहरू नाइट बस चढेर घरतिर र भए जना मिठा मिठा गफ गर्दै र कति बेला निद्र लागेर एक अर्काको सिरानी बनाएर निधाए पनि बस खाना खानका लागि धादिङको गोल्सी भन्ने एक होटेलमा रोकिन पुग्यो दुवैजनाले सँगै खाना खाए त्यस क्रममा ड्राइभरले ढिला गरेका का कारण श्रीमान पाण्डेले भित्र निहाले भित्र चाहिँ ड्राइभर लगायतका मानिसहरू बिरको बत्तल टेबुलमा राख्दै पिउँदै गरेको अवस्थामा देख्न पुगे उनको पालो लुकेर बाहिर सिसाबाट भिडियो गर्दै भने ड्राइभरको पारा यस्तो घर पुराउने हुन कि होइन त्यसको केही बेर गाडी अगाडि बढ्यो श्रीमान श्रीमती कति गप्त कति बेला एक र काँधमा सिरानी लगाएर निधाउँदै गन्तव्य अगाडि बढे यही क्रममा पूर्व नलप्रासीको देवचुली नगरपालिका प्रगति नगर भन्दा ओली पर लोका खोला भन्दा ओली ओर एक्कासी विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग उनीहरू चढेको बस ठोक्किन पुग्यो उनीहरू ड्राइभरको सिटको ठिक पछाडि बसेका साथ अगाडि बसेका ड्राइभर क्याबिनमा सरेर घाइते नभएपछि सबै सकुशल भइयो भनेर सुखाको सास फेरि रह्यालर्फ कोखैमा बसेकी पाण्डेकी श्रीमती भने श्रीमानको काखमा ढल्न पुगिन् केही बेर अघि सँगै खाना खाएको खाना नै अन्तिम खाना बन्न पुग्यो भने त्यो न्यानो काख र सिरानी पनि अन्तिम बन्न पुग्यो तीन वर्षपछि श्रीमान श्रीमती भेटेको चौविस घण्टा नबित्दै सदाका लागि एक अर्काबाट विदा भए काटलो मन काटो ज्यादा जाते मूल बाटको बाटो फाट्यो बिजोड़ा करो दिले काटलो मन काटो ज्यादा जाते मूल बाटको बाटो फाटो एटा बाटो बाट पार देश देशा परदेशी रखेश भोला बेटा बिछुड़कू दिले काटू ने काटो ज्यादा ज्यादा बाटो को देखा बाटो फाटो